प्रभागको चिठी प्रवेश प्रवेशले प्रभागको चिठी दोहोराई दोराई, दोराई पढ़्यो चिठीमा लेखिएका प्रत्येक शब्द वाक्यहरूले प्रवेशको हृदय छिठी कुनै सिद्धहस्त लेखक लेखिएकालाई लेख्न लगाए जस्तो लाग्यो तर वास्तवमा यो आठौं श्रेणीसम्म मात्र पढ्न पाएकी अल्पशिक्षित प्रभा आफैले लेखेकी थिइन् अरूबाट यस्तो चिठी लेखाई माग्ने साहस प्रभामा थिएन प्रभाको भाषा शैली देखेर प्रवेश छक्कै पर्यो प्रभाको सम्झनामा प्रवेशका आँखाहरू रसाए प्रवेशले उखरमाउलो छटपटेहरू अनुभव गर्यो प्रभाकै सुन्दर मुहारको झलको आइरह्यो अनि मनभरि बितेका दिनहरूका सम्झनाहरू बल्झिरहे आफू काठमाडौँ जानुभन्दा अघि प्रभालाई भेट्ने उपायहरू रातभरि सोचिरह्यो मुमा आज म बजार जानु पर्यो प्रदीपलाई भेट्नु छ केस पनि काट्नछ भनेर आइतबारको बिहानी प्रवेशले मुमासित आज्ञा माग्यो हुन्छ बाबु तर बेलुकी छिट्टी आउनु है मुमाको आज्ञा भयो हुन्छ हुँदैन केही नभनी प्रवेश बजारका निम्ति तयार भयो तर उसको गन्तव्य भने मुर्चुङ्गा खोलाको किनार थियो आज प्रवेश बेहद खुसी छ ऊ पुरानै गीत प्रभाकै यादमा गुनगुनाइरहेछ केही परसम्म सोझो बाटो लागेपछि प्रवेशले बाटो बदलियो ऊ घुमाउरो बाटो भएर मुर्चुङ्गा खोलातिर लाग्यो तर आज प्रवेशको काँधमा डोको खुकुरी थिएन केही थियो भने प्रभाका निम्ति मुटुभरि माया बोकेको थियो प्रवेश र प्रभाको यो अन्तिम भेट हुने समयको भनक पाएर हो कि मुर्चुङ्गा खोला पनि भन्दा फुर्तिलो भएर आजको रमाइलो र खमाइलो दिनमा बगिरहेझैँ लाग्यो प्रवेशलाई जंगलको पगडण्डीहरूमा बहुत होसियारी देखाउँदै दे। प्रवेशका बुट सुत्ताका डामहरू मुर्चुगा खोला किनारतिर रह बढ़िरहेका छन् प्रभालाई भेट्न आतुरिएको एक रमनलाई एक जोडा कालीजहरूले भ्यार् भ्यार उडेर तर्साइदिएपछि खुट्टाको सन्तुलन बिक्रिएर प्रवेश झण्डै डिलमुनि पुग्यो अनाशै प्रवेश पनि सातै लियो प्रभालाई भेट्न चाहने मोहले प्रवेशले काललाई पनि चुनौती दिएको थियो प्रभालाई कति बेला भेट्ने र मुटुभरिको बह पोखाउने भन्ने सोच सिवाय प्रवेशको दिमागमा केवल शून्य मात्र छ जंगलमा चराचुरूगीहरू पनि मस्त छन् यताउता भ्यार्र भुर्र उडेर प्रवेशको स्वागत जनाइरहेछन् प्रवेश खोलाको किनारमा पुग्यो आफ्नो जन्मदायनी मुमालाई पनि झूटो बोलेर प्रभालाई प्रवेश आइपुग्यो यो प्रणय आकर्षणको शक्ति पनि अदम्य हुँदोरहेछ प्रवेश अहिले खोला छेउको चपलेटी ढुङ्गामा आएर बसिरहेको छ वारीपारी चारैतिर डुलिसकेपछि प्रवेशका आँखाहरू प्रभा हिँट्ने पगडण्डीहरूमा बिसाउन पुग्छन् प्रभालाई त्यहाँ नदेख्दा उसका आँखाहरू खोलाले उगलाउने सेता फिजहरू सुमसुमाउन पुग्छन् धेरैचोटि यो क्रम दोहोरिरहन्छ मुर्चुङ्गा बगिरहेछ व्यवस्था भएर यो किनार यहाँ एउटा सानो घर बसालेर प्रभासँगै जिन्दगी बिताउन पाए हुन्थ्यो लाग्छ यही एउटा गाईघोठ दुई छोरा छोरी सांसारिक कुलाहालदेखि टाड़ा शान्त र सुरम्य स्थानमा जीवन बिताउन पाए हुन्थ्यो दुई तीन वर्ष काठमाण्डुमा बिताउन पर्ने बाध्यता समझेर प्रवेश निराश हुन्छ तर प्रभाले भनेका कुराहरू सम्झेर ओमन बुझाउने पनि गर्छ पानीका छालहरू झैं उठ्दै टुट्दै बनिँदै बिग्रदै आशा निराशा झेल्दै समयहरू बितिरहेछन् प्रतिफल गर्दै प्रवेश आएको आधा घण्टा बितिसक्दा पनि प्रभावको हत्तोपत्तो नै छैन के भयो यो झूट बोली बोलीमा आएको समय बेट्दै जाने पो हो कि प्रभाको प्रतीक्षामा समय जति बित्दैछ उति निराशा दर्शाउँदैछ प्रवेशको मुहारले पनि कतिचोटि भइसक्यो आँखाहरूले प्रभालाई खोजेको कतिचोटि भइसक्यो प्रवेशका कानहरूले प्रभाका पश्चापहरू सोधेको तर निराशा सेवा केही हात लाग्न सकेको छैन अझसम्म पारिपट्टि थुम्कुमा प्रवेशले प्रभालाई देखेपछि उसका आँखाहरू प्रतीक्षाका उरा ठिला क्षणहरूलाई प्रवेशले मुटु मिचेरै बिताएको थियो पुनर्मिलनका क्षणहरू नजिकेँदै थिए मुर्चुङ्गा खोलाले पनि आफ्नो गतिलाई तीव्र बनाए झैं लाग्यो प्रवेशलाई प्रभाका पाइलाहरू अप्ठ्यारो पगडण्डीहरूमा पनि सहजै अघि बढ्दैछन् चपलेटी ती ढुङ्गातिर प्रवेशलाई देखेर सपनामा पनि नसुचेको प्रवेशको आगमनलाई लजालो मुस्कानद्वारा प्रभाले टाढैबाट स्वागत गर्दै हातलाई एकैछिनमा दुवैको खोला किनारको चपलेटी ढुंगामा भेट भयो दुई प्रेमीहरूको मिलन देखेर जंगलका चराचुरूगीहरू पनि निकै जोटले हल्ला मचाउँदै खुशी प्रकट गरे प्रभा तिमीले जंगल आउन किन यति ढिलो गर्यो म त निराश भइसकेको थिए हेर आज म मुस्किलले ढाँटेर तिमीलाई भेट्न आएको छु बजार जान्छु भनेर हिँडेको मान्छे होइन प्रवेश घरमा गाई किन्ने मानिसहरू आएका थिए उनीहरूसँग बात मार्दा गाई फुकालेर गोठ बाहिर निकाल्दा ढिलो भइ त हाल्यो प्रवेशले प्रभालाई अंगालोमा बाँधेर प्रभा काठमाण्ड जानुभन्दा अघिको यो हाम्रो अन्तिम भेट हो यो भेटको हरेक पल तिम्रो निम्ति बहुमूल्य छ आज म तिमीसँग धेरै बातहरू गर्न चाहन्छु यसैले प्रभा पहिले तिम्रो घाँस चाहिँ काटिहालौं ल मलाई तिम्रो हँसिया भनेर प्रवेशले घाँस काटिदिन चाह्यो होइन होइन प्रवेश तपाईँका लुगाहरू सबै मैला हुनेछ घरमा तपाईँको झूट थाहा पाउनेछन् होस् होस् म आफै काटिहाल्छु नि होस् प्रभा अब मलाई केही फरक पर्दैन चाल पाए पनि नपाए पनि घरकाहरूले फेरि मलाई तिमीसँग भेट्न दिने होइनन् भोलिदेखि फेरि मैले चाहेर पनि भेट्न सक्दिनँ भन्दै प्रवेशले प्रभाका निम्ति घाँस काटिदिन थाल्यो एकैछिनमा प्रभाका निम्ति दुई भारी घाँसको थाक लाग्यो लौ प्रभा अब यो घाँस डोकोमा हालेर ठिक पार आज हामी धेरै बेर यही चपलेटी ढुङ्गामा बात गरेर बसौं आजको हरेक पल म तिमीलाई मेरो आँखाबाट ओजेल भएको हेर्न चाहन्न हामी यसरी अवेरसम्म बस्दा गाउँघरकाहरूले चाल पाए मुमा मुमाबुबालाई पोल सारी दियो भने तपाईँ त मुमाबुबाको गाली खाइ राखेर रा, काठमाडौँ जाइहाल्नुहुन्छ म चाहिँ कुन मुख लगाएर समाजको अघि बाँच्नु फेरि घर जानलाई पनि अवेर हुन्छ प्रवेश प्रभा कि तिमीले मेरा निम्ति आज अलिकति समय पनि दिन सक्दैनौ प्रवेश केही भावुक हुँदै बोल्यो सक्छु नि प्रवेश किन नसक्नु र आज धेरै दिन पश्चात हाम्रो भेट भएको छ फेरि भोलिदेखि मैले तपाईँलाई कहाँ भेट्नु कहाँ देख्नु समयका सुइराहरूले सुस्तरी सुस्तरी सुमसुमाउँदैछन् समयसूचक संख्याहरूलाई प्रवेशको ध्रायताको बाँध तोड्न खोज्दै मुटुका धडकनहरूले विद्रोही विगुल बजाउँदैछन् प्रवेशले आज हरेक दृश्यहरूमा केवल प्रभालाई देख्दैछ देख पातपातमा देख पहिलेका पत्करहरूमा पानीको प्रवाहमा प्रकृतिको पहिरनमा प्रभा प्रभा, केवल प्रभा बसना प्रभा भन्दै अति मायाले अंगालोमा बाँधेर प्रवेशले प्रभालाई चपलेटी ढुंगामा बसायो प्रभाले पनि प्रवेशलाई प्रवेश आफ्नो अंगालोमा बाँधी एक अर्कादेखि अब कहिले पनि नछुटिने भने चै गरेर दुवै एक शरीर अनि एक आत्मा भए अहिले त्यहाँ प्रवेश र प्रभाको छुट्टा अस्तित्व थिएन यो प्रणय मिलनको पल यो आनन्दको छेन, आलिंगन बद्ध दुई प्रेमी प्रेमिकाको प्रेम पराकाष्ठको साक्षी भनेर चराचुरुङ्गीहरू पनि चुवाँ चाँ र चु गर्दै जोड जोडले कराए भ्यार्र भोर यताउति उठ्दै खुबै रमाए साँझ पर्यो मुर्चुङ्गा खोलाले के बुझ्यो कुन्ने सुहाँ सुहाँ गर्दै जोड जोडले कराए जस्तो लाग्यो दुवैलाई आलिङ्गनको पकड खुकुलो हुँदै गयो साँझ परिसकेको थियो सूर्यले पश्चिमको क्षतिजबाट आफ्ना पहेला किरणहरूलाई चपलेटी ढुङ्गाको वरिपरि छरिराखेकै थियो तर अब एकै क्षणमा सूर्य पनि अन्धकारलाई पालो दिएर जाने नै छ प्रभा लाजले रक्तिम भई प्रवेश पनि लजायो प्रभाका आँखाहरूमा पशुतापका आँसुहरू थिए ऊ सुक सुक गर्दै रुन थाली प्रवेशले खल्तीबाट रुमाल निकालेर प्रभाका आँसुहरू पुछिदिन थाल्यो म बर्बाद भए प्रवेश म बर्बाद भए भन्दै प्रभा सुकसुकाउन थालि प्रभाका आँसु र वाक्यहरूले प्रवेशको मुटु घुचिरह्यो घुचिरह्योट प्रवेश आज काठमाण्ड जाने आफूलाई चाहिने सरसामानहरू हिजो नै प्याकिङ भइसक्यो आज प्रवेशले पशुपति फाटकदेखि काठमाण्डुको बस पक्रिनेछ प्रवेश काठमाण्ड पुगेपछि दुवै टाड़ा धेरै टाड़ा हुनेछन् प्रभा स्वदेशमा प्रवेश विदेशमा दुई भिन्न देशहरूका साँच सिमानाहरूले एक आत्मा एक शरीर ठानिएका प्रवेश र प्रभालाई छुट्याएर राखिदिनेछ सँगै बिताएका दिनहरूका सम्झनाहरूले मात्र बाढ़ीले लगाउन् पशुपति नगरबाट अपरा दुई बजे काठमाण्डु जाने बसमा चढ़ेर प्रभालाई नै सम्झिरहेछ हिजो मुर्चुङ्गा खोला किनारमा घटेका घटनाहरूको स्मरण गर्दैछ विचारी प्रभा आज पनि मलाई नै सम्झदै जंगलमा एक्लै घाँस काट्दै हो बर्बाद भए प्रवेश म बर्बाद भए यो वाक्यले प्रवेशको मन पनि एकपल्ट सिरिङ्ग हुन्छ मानव कृष्ण भीरबाट बस पनि पल्टिन लागेको बस छ बसको एक चक्का सड़कको डिलमा झुण्डिरहेको छ तलतिर काहाली लाग्दो भीर अनि अझै तल त्रिशूली नदी बस भने स्टार्ट भएकै छैन यात्रीहरू भरिएकै छैनन् सड़कमा बसका चक्काहरू गुडेकै छैनन् प्रवेशको मन भने कृष्ण भीरमा झुण्डिरहेछ अह म काठमाण्डु जानुहुँदैन बर्बाद भएकी प्रभालाई मैले एक्लै बनाउनु हुँदैन म यहीबाट फर्कनुपर्छ मैले मेरो पढाइको स्वार्थ हिँड्नु हुँदैन प्रभाका आँसुहरू पुसिदिने उसलाई बलियो सहारा दिने यो संसारमा मबाहेक अरू को पो यस्तै के के सोच्दै प्रवेश अचानक बसबाट बाहिर निस्केर भन्छ खलासी भाई ओ खलासी भाई मेरा सामानहरू उतारिदिनुहोस् न ल बसको क्यारियरमा राखिएका आफ्ना सामानहरू खलासीलाई देखाउँदै दे, प्रवेशले घर फर्किने विचार गर्यो किन सर के भयो हजुरलाई राम्ररी सोच्नुहोस् है सर फेरि एकपल्ट सामान झारिसकेपछि म त चढ़ाउन्न है सर खलासीले छक्क पर्दै भन्यो मेरा साथी आइपुगेन र भन्दै प्रवेशले नभएको साथीलाई दोष्या प्रवेशले फेरि एकपल्ट प्रभालाई सम्झियो प्रभाले चिठीमा लेखेका कुराहरू फेरि एकपल्ट दोहोरिए मेरो मायामा पागल बनेर आफ्नो कर्तव्य नभुल्नुहोला माया त आफ्नो ठाउँमा छँदैछ नि तपाईकी प्रभा अहिले नै मरिहालेकी त छैन है एकै छिनमा प्रवेशको मन बदलियो होस् भाइ सामान नउतारिदिनु म त मेरो साथी नआइपुगेर पो छक्क पर्दैछु प्रवेशले लाज बचाउन फेरि झुटो बोल्यो बस स्टार्ट भयो प्रवेशलाई नरमाइलो लागिरहेछ प्रभाको मायामा अल्झिएर उसले मुमा बुबाको टुक्राउनु हुँदैन प्रभालाई बलियो सहारा दिनका निम्ति प्रवेशले पढेर आफ्नो लक्ष्य प्राप्त गर्नैपर्छ साँझ पर्न लागिरहेछ बसले पहाड़ थुम्का थुम्कीहरु पार गर्दै मैदानको बाटो समातिसकेको छ तर प्रवेशको मनले भने अझसम्म पनि प्रभा र मूर्चुगा खोलालाई छोटो मानेको छैन बसमा झ्यालहरूबाट देखिने दृश्यहरू हेरिरहे जस्तो देखिए पनि प्रवेशको मनले प्रभाव हिट्ने गरेका पगडण्डीहरू नै पछ्याइरहेछ दृष्टि र दृश्यमा सामाञ्जस्यता नै छैन रात निकै छिपिसकेको छ रातको अन्धकारलाई चिर्दै बसका चक्काहरूले निकै द्रत गति लिइरहेका छन् बसको खेडकीको छेउमा अडिसिएर प्रवेश निधाउने प्रयास गरिरहेछ तर प्रभा मोटुङ्गा खोलाको चप्लेटी ढुंगाका दृश्यहरू प्रवेशका पलकहरूमै टास्सिएको छ हिजोको त्यो रमाइलो दिन पलभरमै बितेर गयो अब जिन्दगीको उराठीला यात्राहरू नै बाँकी रहयो द्रतगतिमा गुडिरहेका बसका चक्काहरूले प्रभा र प्रवेशको दूरत्वलाई प्रतिपल बढ़ाइरहेकै भए पनि उनीहरूको मनले यो दूरत्वलाई स्वीकारिहालेको भने छैन दिनभरिको थकानले प्रभाव पनि सायद निदाई होली हिजोको सम्झनामा केही बेर छट पटाएपछि थाकेको शरीरलाई निन्द्रादेवीको काखमा समर्पण गरेर यस्तै के के सोच्दै बसको सिटमा ढल्किएर काठमाडौँतिर अघि बढ़दैछ प्रवेश भोलि बिहान त बस आफ्नो गन्तव्यमा पुगिसक्छ त्यसपछिको जिन्दगी झन नरमाइलो लाग्न सक्छ प्रवेश प्रभाविनाको बसन्त शिशिर झैं लाग्न सक्छ प्रवेशलाई हेरौं समयले के कसो भन्दै जाँदो रहेछ उता प्रभाव पनि आफू बर्बाद भएको पश्च तापनि प्रवेशको सम्झनाले पटक्कै निधाउन रोकिएकी छैन घरिघरि कोल्टी फेरिरहन्छे निधाउन सकेकी छैन घरिघरि कोल्टी फेरिरहन्छे प्रभाका मनभित्र नाना किसिमका विचारहरूका छालहरू उर्लिरहन्छन् एउटा विचार चुलिएर निकै शान्त भएपछि अर्को विचार चुलिरहन्छ प्रभा हिजो तैंले ठूलो गल्ती गरिस आवेशमा आएर यति ठूलो गल्ती तबाट भयो अब यो गल्तीले तँई जिन्दगीभर रुवाउनेछ मृत्यु पर्यन्त अनि मृत्युपछि पनि तलाई समाजले घृणा गर्नेछ तेरो चरित्रमा नराम्रो दाग लाग्यो अब यो दाग धोएर रोएर त के कुरा तैले आत्महत्या नै गर्दा पनि यो दाग मेटिन सक्दैन हिजो तबाट कति ठूलो गल्ती भएको छ के तैले यो गल्तीलाई सामान्य ठाने कि के हिजो भएको गल्तीको भागीदारी म मा मात्रै हो र के यसमा प्रवेशको कुनै गल्ती छैन र यदि केही भयो भने प्रवेश चाहिँ पानीमाथि ओभानो हुन कहाँ पाउँछ र यो गल्तीको जिम्मेवार हामी दुवै हौ हा। यदि भोलिका दिनहरूमा मलाई केही आपत्ति आई लागे म समाजको ढोका ढकटकाउनेछु जरुरत परे पुलिस र न्यायालयको सहायता लिनेछु म पनि यति निर्दो र निमुखा कहाँ छु र मूर्चुगाको जंगल र मेरो बाध्यताले म जति इमानदार र कोमल देखिन्छु त्यति नै कठोर छन् मेरा, मेरा निर्णयहरू प्रभा यो केवल तेरो कल्पना मात्रै हो तेरो भोलि आउने दिनहरू तैले सोचे जस्तै सहज र सरल अनि प्रतिकूल हुनेछन् तैले रगतको आँसु चुहाउँदा पनि न्याय पाउने छैनस् तेरा आँसुहरू त्यसै सुकेर कचेरा भन्नेछन् तेरा सपनाहरू त्यसै चपनाचोर हुनेछन् आशाका फूलहरू त्यसै मूर्झाएर धुजिनेछन् तैले भनेजस्तो र सोचेजस्तो कहाँ हुन्छ र प्रभा पैसा र पावरमा बिक्री हुन्छन् कानूनी प्रावधानका रखवाला भनाउँदाहरू तेरो निर्देशिताको साक्षी त्यही नबोल्ने मुर्चुङ्गा खोला र चप्लेटी ढुङ्गा मात्रै छन् होइन होइन हुएन यी सब भ्रम मात्र हुन् यदि केही भएको खण्डमा म प्रवेशलाई चिठी पठाउनेछु प्रवेशले पनि त मलाई चिठी पठाउँदा काठमाडौँको ठेगाना त अवश्य पठाउनेछ हो म त्यही ठेगानामा प्रवेशलाई हाम्रो गल्तीले साकार रूप लियो अब तपाईँ मेरो गर्भमा भएको नानीको बुबा हुनु भएको छ हाम्रो प्रेमको चिन्ह मेरो कोखमा प्रतिदिन बढ्दैछ अब यो प्रभाको लाज र इज तपाईको हातमा नै छ प्रवेश तपाई झट्टै आएर मेरो सिउँदोमा सिन्दुर फरिदिनुहोस् मलाई सधैँ सधैँका निम्ति तपाईँकी बनाउनुहोस् भनेर चिठी लेख्नेछु मेरो प्रवेश तुरन्तै म कहाँ आइपुग्नेछ मलाई पूरा विश्वास छ प्रवेशले मलाई कदापि धोका दिने छैन हाम्रो प्रेम गहिराईबाट पलाएको प्रेम हो प्रवेशले मलाई हृदयभित्रैबाट माया गर्छ यस्तो मानिसले मलाई कसरी धोका दिन सक्छ र अह प्रवेशले मलाई धोका दिने कुरा सपनामा पनि म सोच्न सक्दिन प्रभा के हो के हो कसले बुझ्न सक्छ र मानिसको भाग्यलाई कसले देखेको छ र भोलि आउने दिनहरू यस्तै हुन्छ भन्न सकिन्न है तर जे पनि र जस्तो पनि हुन्छ तैले ती सबै दुःखहरू सहन गर्नु नै पर्नेछ तेरो दुःखमा प्रवेशले साथ र हात दिन्छै भनेर किटान गर्न सकिन्न मेची खोला तरिसकेको मान्छे फेरि फर्केला र काठमाडौ शहरमा प्रवेशको मन भुलाउन सक्ने अरू कुनै केटीहरू छैनन् र लाखौं छन् प्रभा प्रवेशलाई प्रभावबाट अलग गराउन सक्ने लाखौं लाख्छन् प्रवेश चाहिँ अब उम्किएको मासो हो अब फेरि तेरो हात लाग्ने छैन प्रवेशसँग फसिन्छ भनेर जानी बुझी काठमाडौँ पढ्न पठाएका हुन् तजस्ती गरीब टुहुरी अल्पशिक्षित केटी घरकी बुहारी पो बनिन्छ कि भन्ने त्रासबाट जोगिनलाई प्रवेशलाई काठमाडौँ पठाएका हुन् अब तैँले राम्ररी कुरा प्रवेशले पनि मन बहलाउनलाई मात्र तसँग सम्बन्ध जोडेको हो तँलाई माया गरे जस्तो ठिट्याए जस्तो गरेर केवल आफ्नो स्वार्थ पूर्ति गर्न खोजेको मात्र हो प्रवेशले आफ्नो फुर्सदका क्षेनहरूलाई तसित रमाइलो गरेर बिताउन खोजेको मात्रै हो तँ बर्बाद गरेर अब प्रवेश आजाद पंक्षी चाहिँ मेची खोला तरिसकेको छ काठमाडौँको रमझममा रमाइलो गर्दै उसले तलाई अब सक्यो त चाहिँ प्रवेशको नाम जप्दै बसिरहेकी छ यो तेरो मूर्खता हो तैँले जिन्दगीभर आँसुका घुट्खाहरू पिएरै यसको मूल्य चुकाउनु पर्नेछ भगवान् प्रतिपल मेरो मनमा विचारहरूका छालहरू उल्ली रहन्छन् मेरो यो मनको सागर एकैछिनका निम्ति पनि शान्त हुन मान्दैन कुनै पनि निर्णयमा मेरो मन स्थिर हुन सकेको छैन अब म के गर मेरा निम्ति कुनै विकल्प पनि त छैन प्रभु तिमीले नै मलाई मार्ग निर्देश गर म पगली हुन मात्र बाँकी छु प्रभु यस्तै के के सोच्दै रातको दुई बजेतिर प्रभा एकै क्षणका निम्ति निधाउसे एकैछिनको निन्द्रामा प्रभा एउटा सपना देख्न पुग्छे आफू गर्भवती भएको कुनै एउटा देवीको मन्दिरमा प्रवेशसँग भेट हुँदोरहेछ प्रभा खुशी हुँदै प्रवेशलाई समात्न पुग्छे प्रवेश प्रवेश बल्ल मैले तपाईंलाई भेटे ढुक्कै लाग्यो हेर्नुहोस् म गर्भवती भएको छु तपाईँको मायाको चिन्हो मेरो पेटमा हुर्किरहेको छ अब तपाईँले मलाई यही मन्दिरमा भगवानलाई साक्षी राखेर मेरो सिउँदो भरिदिनुहोस् तर प्रवेश प्रभासँग पटक्कै नबोलेको प्रभाले प्रवेशको हात समातेर झकसकाउँदा पनि प्रवेश प्रभासँग पटक्कै नबोलेको एकछिनपछि एउटा सिन्दूर लगाएकी सुन्दरी युवती छेउमा आएर प्रवेशलाई लिएर जान्छे प्रभा रिसले केही देख्दिन सपनामै प्रवेश प्रवेश तैले मलाई बर्बाद गरिसइन हेर तलाई पनि म बदलालाई लिएरै छोड्नेछु भन्दै कलाउन थालि प्रभा सपनामै जोड जोडले चिच्याउँदै थिए तर विपनामा पनि उसको आवाजको सम्मिश्रण नम्बर प्लेटमा पनि धुवा लागिसकेको घडीको चार बजेको टङ टङ टे बहिनी शिलाले सपनामै बडबडाइरहेकी प्रभालाई खस खाउँदै भने दिदी दिदी के भयो सपनामै प्रवेश प्रवेश भन्दै चिच्याइरहनु भएको थियो त्यो प्रवेश चाहिँ को हो दिदी ए होइन सपना पो रहेछ ढुक्क लाग्यो सपनामा ऐठन पारेको रहेछ प्रवेश नाम भएको एउटा के केटा हामीसँगै पढ्थ्यो त्यो र म खुबै मिल्थ्यौं त्यसले आज मलाई सपनामा घाँटी निमुठिरहेको थियो त्यसैकारण म सपनामै चिच्याएछु प्रभाले निन्द्रा नपुगेका रात मिच्दै भने तिमीहरू कति उठेको पढ्दैछौ पढ्दैछौ होइन शिला र शान्ताले एकै स्वरमा भने हामीहरू अघिदेखि नै पढ़िरहेका छौ दिदी ल ठिकै छ राम्ररी पढ्नु है तिमीहरूकै लागि म यति दुःख गर्दैछु यो कुरा तिमीहरूले राम्ररी बुझ्नुपर्छ मेरो आँखा नचल्नु जिन्दगीमा दुःख पाउनु सजिलो तर सुख पाउनु भने गाह्रो हुन्छ काठमाडौँमा प्रवेश प्रवेशले त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेको पनि आज महिनादिन भयो नौलो ठाउँ नौला साथीहरू नौलो परिवेश एक महिनाभित्रमा पनि प्रवेश अझ झ्यामिन सकेको छैन प्रवेशलाई कुनै अज्ञात चिन्ताले सताइरहेज देख्छन् साथीहरू प्रवेश छाती खोलेर नयाँ परिवेशमा रमाउनै सकेको छैन विश्वविद्यालयका कक्षाहरूमा पनि प्रवेशले प्रभालाई भूल्न सकेको छैन चाहे प्रभाले सपनामा जी जस्तो रूपमा प्रवेशलाई देख्ने गरे पनि विपनाको संसारमा प्रवेश केवल प्रभाकै प्रवेश भएर बाँचिरहेको छ काठमाडौँ आएको पल्टा नै प्रवेशले चिठी पठाइसकेको छ चिठी यस प्रकार छ काठमाडौँ नेपाल मेरी हृदयकी रानी प्रभा असीम माया अनि अमेठ सम्झना तिम्रो मायालु सान्ध्यलाई भौतिक रूपले छोडेर काठमाडौँ आइपुगे बाटोभरि तिम्रै सम्झनाहरूले सम्हालिरहे मेरो विचलित मनलाई बसभरि खाखच यात्रीहरू भए पनि सबैको अनुहारमा मैले तिमीलाई मात्र देखे मैले तिमीलाई मात्र सुने मैले तिमीलाई नै छातीमा टाँसेर काठमाडौँ आइपुगेँ मलाई यहाँ तिम्रै चिन्ताले धेरै सताइरहेछ काठमाडौँमा पढ्न भनी आएको मान्छे म मा, तर यहाँ त मैले प्रभाव बाहेक केही पढ्न सकेको छैन किताबहरूका शब्दहरूमा म केवल प्रभाव प्रभाव प्रभाव मात्रै देख्छु तिम्रो चिन्ताले गर्दा अब मेरो पढ़ाईको टुङ्गो लाग्ने आशै देख्दिन चौविसै घण्टा तिम्रो यादले मलाई सताइरहेछ कहिले त लाग्छ यो पढ़ाई सढाई छाडेर तिमीलाई भेट्न घर आऊ तर यस्तो मूर्खतापूर्ण काम गर्ने आँट आइहाल्दैन तिमीले भनेका कुराहरू सम्झन्छु यसैले मलाई फेरि शान्त बनाउँदै मेरा मूर्ख विचारहरूका पारालाई घटाउँछ तिमीबाट चिठी नपाउँदा कहिलेकाहीँ त मेरो चिठी तिमीले पाउन अघि नै मेरो बुबा मुमाद्वारा खटाइएका मानिसहरूले च्याति दिँदैछन् होला भन्ने शंका पनि लाग्छ तिम्रो मायाको खातिर आफ्नै जन्म दिने मुमा बुबाप्रति पाप चिताउन पुग्छ जीहो सर्वसाक्षी सर्वव्यापक सर्वशक्तिमान परमात्माको नजरबाट जस्तै पापीहरू पनि ओजेल हुन पाउँदैनन् हाम्रो यो पवित्र प्रेम सम्बन्धलाई तोड्न यो स्वार्थी संसारले जति प्रयास गरे पनि सुकै कुकृत्य गरे पनि हाम्रो प्रेम सम्बन्धलाई कदापि तोड्न सक्नेछैन मलाई तिमीबाट अलग्याउन सक्ने छैन मेरा हजार हजार चिठीहरुको जवाब तिमीले नदिए पनि म तिमीलाई चिठी लेखिनै बस्नेछु यदि तिमीले यो चिठी पाइहाल्यो भने पोस्ट अफिसमा गएर अब मेरो नामको चिठी चाहिँ कसैको हातमा पनि नदिनु भनेर पोस्टमास्टरलाई निवेदन गर्न ल नत्र त यी पापीहरूले मेरो एउटै चिठी पनि तिमीलाई दिने छैनन् यो मेरै मुमा बुबाको पापी चाल हो अब अन्त्यमा धेरै लेखेर तिम्रो अमूल्य समयलाई नष्ट गर्न चाहन्न यो मेरो चिठी चाहिँ रेजिस्टर भएर तिम्रो नाममा आउँदैछ तिम्रो माया अनि तिम्रो सम्झनामा बाँचिरहने त्यो अन्तिम भेटमा मबाट एउटा ठूलो गल्ती भयो मैले आफैलाई सम्झाउन सक्नु पर्थ्यो एउटा अपराध भयो मबाट मैले एक असहाय र गरीब केटीको जीवनमा आधीघोरी चलाएर उजाड बनाइदिए म यसरी लुकी लुकी प्रभालाई भेट्न नगएको भए यो गल्ती हुनबाट हामी जोगिने थियौं अब प्रभा र मेरो प्रेम सम्बन्ध पवित्र रहेन निस्वार्थ प्रेम रहेन जब पवित्र प्रेमले बासना तृप्तिको मार्ग लिन्छ भने यस्तो प्रेमलाई कसरी पवित्र भन्ने प्रभाको पवित्रतालाई अपवित्र तुलाउनमा सय प्रतिशत मेरै गल्ती छ मेरै चरित्रहीनता यसका निम्ति दायी छ बिचरी प्रभाको के दोष उसलाई त मैले नै माया रूपी बेहोसीको दवाई खुवाएर बेहोश बनाए एक प्रकारले मैले उसको कुमारिको बलात्कार गरे प्रवेशका मनभित्र तरंगहरू उठ्दैछन् होइन होइन हुईन म मा प्रभाको मायाले पागल भएर लुकुलुकी भए पनि उसित अन्तिम विदाय माग्न गएको मान्छे मेरो के दोष प्रभालाई नभेटी सुटुकै गएको भए प्रभाले के सम्झिँदै कस्तो स्वार्थी रहेछ काठमाण्डु जाने बेलामा मलाई नभेटि गयो म पनि कुनै स्वार्थी भावमा काम तृप्तिको उद्देश्य लिएर प्रभालाई भेट्न गएको त होइन नि यो त एक नियमित आकस्मिकता थियो म जस्ता जवान प्रेमी प्रेमिकाको मिलनको क्षेन कुनै एकान्त स्थलमा यस्तो नियमित आकस्मिकताका घटनाहरू घट्दै घट्दैनन् त अवश्य नै घट्छन् र घटिनै रहेछन् तब मेरो दोष चाहिँ के प्रवेश तेरो दोष चाहिँ तैले आफैले सम्हाल्न नसक्नु हो त एक ज्ञानी र शिक्षित मानिस भएर आवेशमा यस्तो काम गर्नुहुन्न थियो यही त मेरो ठूलो गल्ती भयो त पशु सर केही सोच्नै नसक्ने हुन गईस तैले कामातुर भएर एक गरीब र असहाय केटीको इज्जतसित खेलवाट गर्नुहुन्नथ्यो गल्ती त मैले स्वीकारेकै छु म केवल उसैकै के निम्ति बाँचिरहेको छु कसरी बाँचिरहेछस् कसरी बाँचिरहेछस् एक गरीब असहाय केटीको जीवनलाई कलंकित बनाएर त बाँचिरहेको छ उता प्रभाव भने आफ्नै व्यथाले मर्न नबाँ्नु भइसकेकी छ त भने त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिदी गरेर आफ्नो नामको अगिलतिर डाक्टरको फूलदानी सजाउने ताकमा छ होइन सोच प्रवेश राम्ररी सोच प्रभाले आत्महत्या गरिसकेपछि आफ्नो डाक्टरीले केतालाई सन्तोष देला प्रभावको चिठी आएन प्रभाले चिठी पाइन प्रभाले चिठी पाउन अघि नै चिठीहरू च्यातिँदैछन् भन्ने वाहनाहरू बनाएर काठमाडौँमा ओलिएर बस्नुभन्दा प्रभामाथि वास्तविकतामा के बितिरहेको छ भन्ने सत्य कुरो बुझेर तैँले तत्काल पाइलाहरू चाल्नुपर्ने हो तर होइन म एकपल्ट प्रभालाई भेट्न जानैपर्छ मुर्चुङ्गा खोलाको जंगलका एक एक सोधेर मैले उसलाई तत्काल सहायता गर्नैपर्छ नत्र मलाई घोर पाप लाग्नेछ अब भोलि नै म घर जाने तयारीमा लाग्छु मैले प्रभालाई मारेर आफ्नो नामको अघि डाक्टरको फुलदानी सजाउनु भन्दा प्रभाको गर्वमा बढ़िरहेको मेरो नानीको भविष्यलाई सुरक्षित राख्नु नै मेरो परम कर्तव्य ठरिन्छ प्रवेशले रजिष्टार गरेर प्रभाको ठेगानामा चिठी पठाएपछि दार्जीलिङ जाने उसका विचारहरू तत्काल बदलिए हेरौं अब यो चिठी पाएर प्रभाले कस्तो जवाफ पठाउँदिरहेछ त्यसपछि नै दार्जीलिङ फर्कने नफर्कने निर्णय लिनु पर्यो भन्ने कुराहरू सोच्दैछ प्रवेश प्रभा र प्रवेशको अन्तिम भेट भएको पनि एक महिना नागिसक्यो अझ पनि प्रवेशको मन बेचैन नै छ प्रभा अहिले धेरै दुब्लायकी छ कठोर शारीरिक परिश्रम र मानसिक तनावले प्रभालाई हाट र छाला मात्र बनाउन लागेको छ खाना रुच्दैन जबरजस्ती दुई चार गास खाएर हात चुट्छ के भयो प्रभा दि खाना त एकदमै कम्ती पो खानु हुँदैछ त भनेर बहिनीहरूले सोधिरहेकै छन् खाना खाने इच्छा नै हुँदैन भोग नै लाग्दैन प्रभाले यसो भन्दै वास्तविकतालाई लुकाउने गरेकी छ तर सत्यलाई कति दिन पु लुकाउन सकिन्छ र विसन्चो शरीर लिएर पनि प्रभाले थर पाएकी छैन तीन माउ गाईहरू र बाछाबाछीहरूले प्रभाकै घाँस पर्खिरहेका हुन्छन् प्रभालाई पालो दिने कोही छैन जस्तै पानी हावा पानीमा पनि प्रभाव डोको बोकेर जंगल जानै पर्छ फेरि त्यही चिप्ला र अप्ठ्यारा पगडण्डीहरूमा पाइलाहरू चिप्लाउँदै प्रभाव प्रतिदिन मुर्चुङ्गा खोला किनारसम्म पुग्नै पर्छ के गरोस् विचारी यो गाई पालन भन्दा दुखिया काम अरू केही छैन गाई पालकले दुःख बिमार सञ्चो बिसञ्चो पानी झरी केही भन्न भन्नु बिहे बटुलो मरौ परोमा कतै गएर बास बस्न नपाइने कही कतै गइहाले पनि गाई दुहिने समयमा थपक्कै आइपुग्नु पर्ने यो बन्धन मांदेग, मांदेग, र यो बाध्यताको कस्तो अनौठो पेसा सधैँ झै आज पनि प्रभाले अल्छी मान्दै मान्दै भए पनि चार बजेतिर तेस्रो भारी घाँस लिएर गोठ आइपुगे आजको घाँस त पुग्यो तर गोबर सोड्नु गाईको डोट र थलाहरू सफा गर्नु स्वतर ओछ्याइदिनु दाम्लो किल्लाहरू हेरबी विचार गर्नु गाई दुह्नु घाँस हाल्नु त्यसपछि घरधन्दातिर लाग्नु बाँकी नै छ बैनी बैनी प्रभा थापा को हुनुहुन्छ डाकवालाले बाहिरबाट सोध्यो ए मनै हो प्रभा थापा प्रभाले जवाफ दिए बहिनी एउटा रजिस्टर चिठी छ लौ यहाँ सही गर्नुहोस् डाकवालाको कुरा सुनेर प्रभा खुशी हुँदै सही गर्छे प्रभा थापा लेखेर म गएँ है बैनी डाकवाला हतारिँदै भन्छ एक कप चिया पिएर त जानुस् दाजु भन्दै चिया बनाउन थाल्छे दाजु मेरो नामको दुई तीनवटा चिठीहरू आउनुपर्ने त आउँदै आएन प्रभाले सोधे खोई प्रभा थापाको नामको चिठी त मैले अझसम्म भेटेकै छुइनँ भेटेको भए त म राखिदिने थिएँ यही एउटा मात्रै हो यो पनि रजिस्टर्ड भएकोले म आफै पुर्याउन आए डाकवालाले आफ्नो सफाई पेश गर्यो ए आएन होला प्रभाले आफ्नो मनलाई सान्त्वना दिँदै यसो भनि डाकला चिया पिएर बाटो लाग्यो प्रभा अत्यन्तै खुशी हुँदै चिट्ठी खोलेर हस्ताक्षर साथ पढ्छे ढोक्क लाग्छ प्रवेशले बिर्सेको छैन रहेछ तर अघिल्ला दुईवटा चिठीहरू कसले लुकाइदियो भन्ने कुरा प्रभालाई थाहा भयो प्रभाले चिठी पढ़िसकेपछि बाकसमा हालेर ताला लगाई अनि हतार हतार चुल्हा जलाउन थाले आज प्रभालाई आफ्नै गरौं भारी बिसाए जस्तो लाग्यो बेलुकीको घर धन्दा सकेपछि प्रभा चिठी लेख्न बसी दार्जीलिङ मेरा प्राण प्राणप्रिय प्रवेश यो दुखी प्रभावबाट अशेष माया अनि अमेट सम्झना तपाईले रिजिष्टर गरी पठाउनु भएको चिठी पाए तर तपाईको पहिलो र दोस्रो चिठी प्राप्त हुन सकेन यी दुई चिठीहरू मैले प्राप्त गर्न अघि नै च्यातिए होलान् तपाईँको चिठी पनि नआउँदा त म हतोत्साहित भइसकेकी थिए मलाई न रातमा निन्द्रा न भोक न नै थियो तर आज तपाईँको चिठी पाएर म आश्वस्त भएकी छु मलाई विश्वास भयो म एक्लि भएकी छुइनँ तपाई हर मेरो साथ हुनुहुन्छ कसरी भन्नुहोस् त हाम्रो अन्तिम भेटको निशानी तपाईँको मायाको छिनो मेरो गर्भमा प्रतिदिन शुक्ल पक्षको चन्द्रमा जहीँ बढ़िरहेको छ म गर्भवती भएकी छु मेरो प्रवेश अब तपाईँले मलाई विवाह गरेर छट्टै लैजानु भएन भने आत्महत्या गर्नु सिवाय अर्को विकल्प मसित रहने छैन यसैले प्रभाको यो चिठी पाउने बित्तिकै तपाईँ यही फर्किआउनुहोला अब दिन प्रतिदिन मलाई गाउँघरमा मुख देखाउन गाह्रो पर्दैछ अब धेरै लेखेर तपाईँको अमूल्य समय नष्ट गर्न चाहन्न बस छोटोमा धेरै बुझिदिनुहोला तपाईकै माया र भरोसामा भाषे तपाईकी प्रभा प्रभाको चिठी पढिसकेपछि प्रवेश छागोबाट खसिझ भयो जुन कुराको डर थियो त्यही साकार हुन गयो अब के गर्ने कसो गर्ने कसरी यो समस्याको समाधान गर्ने इत्यादि प्रश्नहरूले प्रवेशलाई घेरिरह्यो घेरिरह्यो रातभरि निधाउन नसकेर रा, घरिघरि कोल्टी फेरिरह्यो होइन म दार्जीलिङ जानै पर्छ मैले प्रभालाई कदापि धोका दिनुहुँदैन यदि मैले धोका दिएँ भने प्रभाले आत्महत्या गर्नेछे जिन्दगीमा मैले कहिले पनि आफूलाई क्षमा गर्न सक्ने छुइन म यह पपवा कहीं मुक्त होने मेरो मुमाबुवा र शाखा सन्तानहरूले जेसुकै भने पनि मैले डटेर सामना गर्नुपर्छ मैले प्रभाको सिउँदोमा सिन्दुर हालेर उसको इज्जत बचाउनै पर्छ प्रवेशले आफ्नो भयभरको लुगाफाटा अनि किताबहरू ब्यागभित्र खात्न थाल्यो विद्यावारी दिन हासिल गर्ने प्रवेशका सपनाहरू सायद यस्तै ब्यागभित्र बन्द भएर बस्नेछन् अनिश्चित छ यो जीवन जस्तै सबै सपनाहरू पनि भोलि बिहान प्रवेश चिया मात्रै पिएर दार्जीलिङ जानका निम्ति बस स्ट्याण्ड पुग्यो प्रवेशले आफ्नो वालेट हेऱ्यो केवल एक हजार मात्र थियो बस यतिले नै ऊ पुग्न छ प्रवेश बसमा चढ्यो आज उसले पशुपति नगरबाट काठमाडौँ आउँदा जस्तो पागलपन देखाएन ऊ चुपचाप बसमा बसिरहेको छ अरू यात्रीहरू पनि बसमा भट्टाभट फरिँदै जाँदैछन् प्रवेश नियास र अनुहार लगाएर यी यात्रीहरूलाई हेरिरहेछ फेरि प्रवेशको ध्यान प्रवासी त अन्तिमचोटि भेट भएको मुर्चुङ्गा खोला किनारको चपलेटी ढुङ्गामा खिच्छ मबाट ठूलो गल्ती भयो मैले नगर्नुपर्ने काम गरे के भयो त्यो दिन मैले किन आफैलाई सम्हाल्नै सकिनँ सायद दैवको इच्छा नै यस्तै थियो होला भाग्यमा यस्तै लेखिएको छ भने कसको के लाग्छ र लेखल भावी मेटलको यस्तै यस्तै सोच्दा सोच्दै बस पशुपति नगरमा आइपुगेर रोकिएपछि प्रवेशले नजिकैको दोकानमा चिया खाजा खायो दोकानमा आफ्नै गाउँको एकजना भाइसित भेट भयो त्यही गाड़ीमा सामानहरू हालेर प्रवेश घर आइपुग्यो घरमा मुमाबुआ सबै छक्क परे प्रवेश किन यसरी अचानक आउन पर्यो प्रश्नहरू थुप्रिए प्रवेशले यसरी आफू घर आउनका कारण सविस्तार सुनायो मुमाबुबा पनि छक्कै परे घरमा निराशा छायो मुमाबुबा दुवैले दुबा अध्यारो अनुहार लगाए काठमाण्डुबाट प्रवेशले एउटा दुःख भित्र गर्न पठाएको छोरो घरमा अशान्ति बारिदी लिएर फर्कदा मुमाबुबाका सारा सपनहरू चकनाचुर भए घरमा शमशानको शून्यता छायो एकछिन शून्यता छाएपछि सरदार बुढाले गम्भीर मुद्रामा भन्नुभयो प्रवेश चाहे तैँले पढ कि नपढ मलाई खाँचो छैन तर एउटा कुरा कान खोलेर रा सुनिराख त्यो प्रवासी त तेरो बिहे चाहिँ सपनामा पनि हुन सक्दैन है चाहे मैले आफ्नै ज्यानै दिन परोस, त्यो नकसरी प्रभालाई म बुहारीको रूपमा कदापि स्वीकान सक्दिनँ तैँले प्रभासँग अब उसो भेट्न पाउने छैनस् मेरो यो निर्णय अन्तिम निर्णय हो प्रवेश बुबाको जस्तो निर्णय छ मेरो पनि त्यस्तै छ हामी जीवित रहन्जेलसम्म हामी यो घरमा प्रभाको छायासम्म पनि पढ्न दिने छैनौं प्रभालाई बिहे गर्छु भन्ने कुरो तैले सपनामा पनि नसोच्नु मुमाले भनिन् प्रवेशले मुमा बुबाको निर्णयलाई गम्भीरतापूर्वक सोचिरहेको छ तर प्रवेशलाई दुवैको निर्णय स्वीकार्य भएन उसले भन्यो हेर्नुहोस् मुमा बुबा मबाट ठूलो अपराध हुनु भएको छ प्रभा र मेरो मासमा प्रेम सम्बन्ध थियो एउटै गरीब केटीसँग प्रेम गर्नु अपराध होइन तर आवेशमा आएर मबाट ठूलो गल्ती भएको छ प्रभाको गर्वमा मेरो नानी बढ़िरहेको छ यस्तो स्थितिमा मैले प्रभालाई लत्याउनु एक जघन्नै अपराध हुनेछ सरदार बुढाले बिचैमा कुरा काटेर भन्यो के सुन्नु पर्दैछ मैले प्रवेश यस्तो सपनामा पनि नचिताएको कदम उठाएको छ स्ले सन्तानमा कसैले पनि गर्दै नगरेको काम गरीस् ए प्रवेश ग्यामा तिम्रो छोरालाई फूलको माला लगाइदेऊ त मुमा छक्कै परेर यो सब सुनिरहेकी छन् दुःख कष्ट गरी जन्माएको छोराले नाकमा गुहु लगाइदिँदा मुमा अवाक भनेर मूर्तिवत खड़ा हुन्छन् के शिशुको थिए यो के हुन गयो परमात्मा भन्दै पुकार गर्छिन् सरदार बुढा फेरि बकबकिँदै जान्छन् सुन्यो मुमा चाहिँ तिम्रो छोराले संसारमा कसैले नगरेको काम गरेर देखाइदिएको दे छ यसले मलाई जिउँदै मारिसक्यो प्रवेश विनम्र भएर भन्छ होइन बुबा मबाट गल्ती भइयो सायद यस्तै हुन लेखेको थियो होला अब तपाईँहरूले पनि मेरो मजबुरीलाई बुझिदिनुपर्छ प्रवेशको यस्तो कुरा सुनेर सरदार बुडा पनि झोकिए प्रवेश तैँले झट्ट भन्दा झट्ट त्यो केटीलाई डाक्टरकोमा लगेर एभर्सन गराइहाल जति पैसा लाग्छ म दिन्छु त्यो दसजनासित उठबस गर्ने केटीलाई म कुनै हालतमा पनि बुहारी बनाउन सक्दिन बुझिस गर्भपात गराउने कुरो सुनेर प्रवेश अत्यन्तै दुखी हुँदै भन्छ बुबा म आफ्नै सन्तानको हत्या गर्ने कुरा सपनामा पनि सोच्न सक्दिन प्रभाको फेटमा भएको नानी मेरो र तपाईँको रगतको डल्लो हो यो हाम्रो सन्तान हो यसलाई म संसारकै दर्शन नगराई कसरी निमट्न सक्छु बरू म मरिदिन सक्छु तर गर्भपात गराउने पाप कार्य मबाट हुनै सक्दैन तपाईँको यस्तो आदेशको पालना गर्न म असमर्थ छु मलाई क्षमा गर्नुहोस् बुबा प्रवेशको कुरा सुनेर सरदार बुढाको रक्तचाप बढ़ेर गयो मुटुको धडकन तेज भयो अनुहार रातो भयो अनि चिटचिट पसिनाहरू देखा परे प्रवेश त ज्यादा बहस नगर त्यो अनपट गरिब र चरित्रहीन केटीलाई हामी कहिले पनि यो घरकी बुहारी बनाउन सक्दैनौ फेरि दसजनासित चरी हेट्ने केटीको गर्भमा भएको नानीलाई तैँले कसरी मेरै हो भनेर ठोक्वा लगाउन सक्छस् तैले प्रभावको मायामा लट्टिएर आवेशमा यस्तो गलत निर्णय लिनु हुँदैन बुझिस त खुरूक्क का भोलि नै काठमाडौँ फर्किहाल्नु यस्तो पतर्नी केटीका निम्ति तैंले आफ्नो करियर बिगार्नु मूर्खता हुनेछ यहाँ जे जस्तो होला हामी सम्हाल्नेछौ तैले चिन्तै लिनु पर्दैन प्रवेशलाई असह्य भयो बुबा प्रभालाई गरीब अनपट जेसुकै भन्नुहोस् मलाई आपत्ति छैन तर प्रभा दसजनासँग चरी हिट्ने पातर्नी केटी होइन के गरीब र टुहुरी केटीलाई जेसुकै भन्नुहोस् बुबा तपाईले पापको पनि अलिकति ख्याल राख्नुपर्छ सरदार बुढा झन् किन पछि हट्थेर भनिदिए दे म जस्तो देख्छु त्यस्तै भन्छु जतासुकै गर्भधारण गरी हिँड्ने केटीलाई म के सती सावित्री भन् त्यो बाइफाले चरित्रहीन र पतर्नी हो मुमाको ममतामय हृदयले अलिक नरम भावमा भए तापनि आफ्नो पतिदेवको पक्षमा पतिव्रता धर्मको पालन गर्दै उसले दानविधाक नै अलाप्यो मुमा आँखापरि हाँसु पारेर भन्न थालिन् प्रवेश बुझ्न हो छोरा बुझिँदैन बुबाले ठिकै त भन्नुहुँदैछ त ज्ञानी केटा हो नि फेरि प्रभाको पेटमा भएको नानी तेरै हो भन्ने प्रमाण छ र प्रवेशलाई मुख परेको जवाफ दिने इच्छा लागेको थियो तर यसो गर्दा पनि मर्यादाको उल्लंघन हुने भएले उसलाई रोकिराख्यो मुमा प्रभाको गर्वमा भएको नानी मेरै हो म भगवानको अघि कसम खाएर भन्न सक्छु तपाईहरू मेरो विश्वास गर्नुहोस् तपाईहरूले जति नै विरोध गरे पनि मैले प्रभालाई बिहे गर्नै पर्छ म पनि आफ्नो निर्णयबाट एक इन्च डक मकाउन सक्दिन प्रवेशको यस्तो कुरा सुनिसकेपछि बुढाको रक्तचाप अझै बढेर गयो तिनले आफैलाई सम्हाल्न सकेनन् प्रवेश त अब जे गर्छस् गर त धेरै पढेर बेसी ज्ञानी भइस तलाई सम्झाउनु भनेको भालुलाई पुरान सुनाए जत्तिकै हो तर त पनि कान खोलेर सुन, प्रभालाई हामी जीवित जेल यो घरमा पाइलाई पनि टेक्न दिने छैनौ अर्को कुरा हाम्रो सम्पत्तिबाट तैंले फुटेको कौडी पनि पाउने छैनस् बुझिस प्रभालाई बिहे गरेर तैले जहाँ राख्छस् राख आफ्नो खुसी घर आफ्नो खुसी घर हामी मरेपछि तैँले हाम्रो काज क्रिया पनि नगर्नु जुठो पनि नबार्नु हामी पनि अब एउटै भएको छोरो मर्यो भन्ने सम्झिन्छौं साँझ परिसकेको थियो सूर्यका पहिला किरणहरू पारीदेखि नै डाँडाहरूमा मात्रै सीमित थिए अब एकै क्षणमा अन्धकारको राज हुनेछ जे होस् सूर्यले पनि प्रवेशको अटल निर्णय सुनिसकेको छ भोलि बिहान फेरि नयाँ जोश र अमङ्ग लिएर सूर्य उदाउने नै छ यस्तै विश्वास लिएर प्रवेश बाँचिरहेको छ दुई चार गाँस भात खाएर प्रवेश आफ्नो कोठामा गइहाल्यो मुमा बुबासित अझ अरू तर्क गर्न उसलाई उचित लागेन ओछ्यानमा पल्टेर प्रवेशले जीवनको भावी योजनाहरू बनाउन थाल्यो अब मैले कतै गएर एउटा सानो काम खोज्नु नै पर्ने भयो मेरा निम्ति अब घरको बास टुट्यो प्रभालाई मैले झट्टै बिहे गर्न गर्नुपर्छ मलाई अहिले केही पैसाको आवश्यकता छ सिक्किम गएर त्यहाँ कुनै इङ्ग्लिस स्कूलमा टिचरको काम गर्नु पर्यो साथमा ट्युसन पनि गरे भने दुई चार पैसा बढी कमाउन सकिन्छ दुःख सुख गरेर जिन्दगी त चलिहाल्छ तर सिक्किम गएर काम खोज्नलाई मसित एकै पैसा पनि छैन मुमा बुबाले त अब दिने होइनन् नै पैसाको बन्दोबस्त कसरी मिलाउने कहाँबाट पैसा खोज्नु कसलाई बाँकी माग्नु गाउँघरमा कसैलाई बाँकी माग्नु पनि लाज हुने आ, जे होस् भोलि एकपल्ट प्रभालाई भेट्नु पर्यो लुकीचिपी जसरी भए पनि मैले प्रभालाई एकपल्ट भेट्नै पर्छ प्रवेश रातभरि छर्टपटायो एकै क्षण पनि छिमेक्कै निधाउन नपाई बिहान भयो तर दश बस्नलाई अझ धेरै घण्टाहरू बाँकी नै थिए यति जाबो समयको प्रतीक्षा गर्ने ध्राय पनि प्रवेशमा थिएन प्रवेशको मन भने त्यही मोर्चुङ्गा खोलाको चप्लेटी ढुङ्गामा हजारौंपल्ट ठोक्किँदै फर्किरहेको थियो अल्याङ टल्याङ गर्दै बिहानीको समय पनि प्रवेशले कोठाभित्र बितायो करिब नौ बजीतिर खाना पाक्यो कि भनेर भान्साघर च्याउन पुग्यो प्रवेश खाना खाँदै गर्दा हुमाले भनिन् प्रवेश आज हामी दार्जीलिङ जाने घरको जिम्मेवारी तेरो राम्ररी हेरविचार गर्नु है प्रवेशले हुन्छ हुँदैन केही भनेन तर प्रभालाई भेट्ने सुनौलो मौका दैवले जुराई दिएकोमा मनमा नै परमात्मालाई धन्यवाद थियो दिउँसोको दश बजिसकेको थियो प्रवेशका मुमाबुबा दार्जीलिङ गइसकेका थिए प्रवेशले काम गर्ने केटी मायालाई बोलायो अनि घर हेर्दै घर म एकछिन पल्लो गाउँ पुगेर आउँछु है भनी राखेर प्रभालाई भेट्न प्रवेश मुर्चुङ्गा खोलातिर लाग्यो खोलाको चप्लेटी ढुङ्गामा पुगेर प्रवेशले प्रभालाई पर्खियो एकैछिनपछि प्रभा खोला पारेको थुम्कोमा देखा प्रवेशको मन रमायो आज प्रवेशले प्रभालाई धेरै बेर पर्खिनु परेन प्रभाले पनि प्रवेशलाई टाढैबाट चिन्न सकि यो सुनसान जंगलमा प्रवेशले देख्ने गरेको कुनै मानव आकृति भनेको नै प्रभा अनि प्रभाका निम्ति प्रवेश हो यी दुई बाहेक यो जंगलमै अरू विर थे प्रभाको मनले खुशी जाहेर गर्दै भन्यो मेरा देवता आखिरी तपाईँले मलाई कसरी लत्याउन सक्नुहुन्छ र म तपाईँकी दासी पुजारीनी मेरा आँखाबाट तप्केका बलित्र र आँसुका थोपाहरूले अवश्य पनि हजुरको मुटो पोल्यो होला मेरो आर्त पुकार सुनेर तपाईँ मेरो दुःख हरण गर्न आउनुभयो जसरी द्रौपदीको चिर हरण हुँदा श्रीकृष्ण परमात्माको कृपा भएको थियो आज मेरो लाज पचाउन तपाईँको रूपमा स्वयं श्रीकृष्ण आउनु भएको छ आखिरी म तपाईँकी प्रभा हुँ अब त प्रभा प्रवेशकै छेउमा पुगिसकेकी छ आफ्नो आराध्य देवताले प्रार्थना सुनिदिनु भएर साक्षात्र्शन दिनुभएकोले प्रभाको आँखाभरि खुशीको आँसु छ दुवैको भेट हुन नसकेका दुई महिना मात्रै भए तापनि आजको यस क्षणलाई पाउनका निम्ति वर्षौं वर्षको बर्श प्रतीक्षा गर्नु परे जस्तो लाग्छ दुवैलाई प्रवेशले अति मायाले अंगाला हाल्दै भन्छ प्रभा आँसु भरिएको आँखा लिएर प्रभा भन्छे प्रवेश मेरो देवता तपाईँ कहिले आउनुभयो तपाईँ नआइदिनु भए म त मरिसकेको हुने थिए तपाईले मेरो लास पनि भेट्न हुने थिएन अब त मलाई नछुट्नुहोस् है फेरि मलाई छोडेर कतै जानुभयो भने तपाईँले मलाई जीवित हुने छैन प्रभाको मायामा पागल भइसकेको प्रवेश भन्छ प्रभा तिमी गर्भवती भइसकेकी छौ होइन अति प्रभाको पेट छाम्दै भन्छ हाम्रो प्रेमको निशानी अन्दै एकपल्ट प्रभाको निधारमा अति स्नेहसहित चुम्बन गर्छ दुवै एक आलिंगनबद्ध भएर त्यही चपलेटी ढुंगामा बसे फेरि कहिले पनि नछुटिने झैं गरेर एकै क्षण मौन त छायो दुवैको मुटुका धडकनहरूलाई एक अर्काले धेरै नजिकबाट सुने प्रभालाई अङ्गालामा कसेको हात फुस्काउँदै प्रवेशले प्रभाको डोकाबाट हँसिया झिकेर घाँस काटिदिन थाल्यो एकै क्षणमा घाँसको डङ्गोर लाग्यो प्रभा, प्रभा? तिम्रो लागे दुई भारी घाँस त काटिदिए डोकोमा घाँस हालेर माथिसम्म मा पर्याइदिन्छु ल नाइ नाई कसैले देख्यो भने के हुन्छ भन्नुहोस् त म पनि कहाँ त्यति कमजोर भएकी छु र होइन प्रभा जसले देख्छ देखोस् तिम्रा निम्ति मैले यति सहायता पनि गर्न नपाउनु तिमी चुपचाप बस्छ त्यो माथिको थुम्को सम्म म काटेको घाँस तिम्रो डोकोमा हाल्दै ओसाट्छु त्यहाँबाट तिमीलाई लैजानु धेरै सुविधा हुन्छ अब त्यति त गर्न पाउँछु होला नि तपाईँले मेरा निम्ति किन यति दुःख गर्नु भएको मैले त दुःखै मात्र दिए नि अब दुःखै मात्र त कहाँ हो र सुखको सन्तान पनि त दिँदैछौ तिमीले भन्दा ठूलो सुख मेरा निम्ति अरू के हुन सक्छ र भन्दै प्रवेशले प्रभाको पेट मायाले सुम प्रभा अब मैले झट्टै नोकरी खोज्नुपर्छ मेरा मुमा बुबा तिमीलाई बुहारीको रूपमा अपनाउनुहुन्न हिजो हाम्रो घरमा यस विषयमा धेरै चर्चा भयो बाद चल्यो म तिमीलाई यो विषयमा पछि भन्नुलाई है हामीले अब विवाह गरिहाल्नुपर्छ नोकरीको खोजीमा म सिक्किम जाउँ कि भन्दैछु तर आफ्नोमा चाहिँ एकै पैसा पनि छैन बुबा मुमाले अब मेरा निम्ति एकै पैसा पनि खर्च नगर्नेले कसैलाई बाँकी माग्न पनि आँटै आउँदैन यसैले म फसादमा परिरहेको छु प्रभा प्रभाले समस्याको समाधान गर्दै भने प्रवेश पैसाको बन्दोबस्त भइहाल्छ तपाई चिन्ता नगर्नुहोस् कति पैसा चाहिएको छ भन्नुहोस् न म आजै तपाईँलाई पैसा, पैसा दिनेछु प्रभाको कुरा सुनेर प्रवेश छक्कै पर्यो मैले कमसेकम पाँच हजार त बोक्नै पर्छ होला तर तिम्रोबाट मैले कसरी पैसा थाप्न प्रभा यति बित्न दुःख गरेर दुई चार पैसा जोगाएकी छौ तिमीलाई पनि त पैसा चाहिएला होइन होइन मैले एउटा गाई बेचिदिएँ त्यसैको पैसा घरमा राखिदिएकी छु दूध बेचेर त कसरी पैसा जोगाउनु र खानु लगाउनु बहिनीहरूलाई पढाउनुमै ठिक्क हुन्छ फेरि गाउँघरमा दूधको दामै छैन दिनको पाँच छ लिटर दूध सस्तो दाममा बेचेर जीविका चलाउन जस्तो साह्रो काम अरु काम काम के पो हुन्छ र दूध बेचेको पैसा नुन भूज पिठमै ठिक्कै गाईपालकहरूको जीवन साह्रै दुखिया अब आफ्नो भाग्य त यस्तै भइहाल्यो मेरा सन्तानहरूले चाहिँ यस्तो काम गर्न नपरोस् भन्छु बरू शहरतिरै बसेर सानोतिनो काम गरेर खाएको राम्रो तिमी त्यसो भन्छौ म चाहिँ के भन्छु भने मेरो आउने सन्तानले मैले पूरा गर्न नसकेको विद्यावारिद्धिको मेरो अधुरो सपनालाई पूर्ण गरोस् प्रभा प्रवेशबीच कुराकानी हुँदा हुँदै प्रवेशले दुई डोको घाँस खोला किनारदेखि माथिको थुम्कोसम्म सकेको छ मर्दको दुई भारी भनेको प्रभाको तीन भारी हो एउटा गाई खटेकोले तीन भारी घाँसले पुग्छ आजलाई तर फेरि भोलिदेखि घाँस काट्नै पर्यो नियमितता यथावत रहन्छ प्रभा त्यो माथि थुम्कोबाट घाँसको भारी खालेर तिमी जाउ म तिमीलाई पर्खिरहन्छु है हुन्छ प्रवेश म त्यसै गर्छु प्रभा घाँसको भारी बोकेर घर गई अहिले प्रवेश खोलाको चप्लेटी ढुंगामा बसेर आफ्नो भावी योजना बनाउन तल्लीन छ म भोलि नै सिक्किम जानेछु सबैभन्दा पहिले म क्षेमाको घर दरामदिन जानेछु त्यहाँबाट नाम्ची कान्तोक गेजिङ र मगनसम्म पुग्नेछु महिना दिनभित्रमा कुनै न कुनै काम अवश्य पाउनेछु काम पाएको एक महिनापछि त प्रभालाई साथमा लिएर जानेछु सम्भव भयो भने प्रभालाई क्षेमाकै घरमा राख्नु पर्ला प्रभाको गर्भमा भएको शिशु दिनदिनै बढ्दैछ क्षेमाको पनि साथी हुने प्रभाको पनि स्याहार सुसार पुग्ने म हप्ता हप्तामा दरमदिन आइरहन्छु प्रवेश सोच्दै जान्छ तर मैले प्रभालाई सिकेम लगेर गएपछि शिला र शान्ताको पढ़ाईमा चाहिँ ब्रेक लाग्ने भयो अब रा जती जती उती उती के गर्ने प्रभालाई उसकै घरमा राखेर पनि त भएन प्रभाको पेट जति जति बढ़दै जानेछ उति उति समस्याहरू पनि बढ्नेछन् फेरि गाउँघरमा प्रभाले कसरी मुख देखाउने फेरि म प्रभाकै घरमा बस्दा पनि नमिल्ने भयो गाउँ समाजले के भन्छ मेरा मुमा बुबाको इज्जत माटोमा मिल्नेछ अह मैले यो दोस्रो विकल्प रोज्नु हुँदैन तर जे गर्दा पनि जसो गर्दा पनि पारा चाहिँ नमिल्ने नै भयो प्रवेश चप्लेटी ढुंगामा बसेर प्रभालाई पर्खिरहेको छ तर प्रवेशको मन भने अनेकौं विचारहरूमा फँसिरहेको छ घरिघरि ऊ सिक्किमको पाखा भित्तातिर दगुर्दै तरामदिनको समतलमा बिसाउन आइपुग्छ हरि प्रभाको गाईगोट र उसका जिम्मेवारीहरूले प्रवेशलाई खचसाइरहन्छ जीवन पनि मुर्चुङ्गा खोलाझै ठूला ठूला ढुंगाहरूमा ठोकिँदै उचालिँदै पछालिँदै अघि बढ्दो रहेछ सायद गतिशील हुनु नै जीवन हो गतिहीन भनेको मृत्यु यसरी नै बक्नु छ प्रवेश र प्रभाको जीवनको पनि आफ्नो गन्तव्य भेटाउनलाई गतिशील बन्दै प्रभा पहाड़को थुम्कोमा देखाफरे प्रवेशको अनुहारले प्रभाको उपस्थितिलाई प्रतिविम्बित गरिहाल्यो खुसी झल्काउँदै एक सम्पन्न घरको छोरा प्रवेश आज एक असहाय गरीब केटीलाई गाई बेचेर थापेको पैसा माग्न बाध्य छ समयले कहिलेकाहीँ उल्टा झापट पनि लगाउँदो रहेछ समय सर्वशक्तिमान छ समय बलवान भइदिँदा भिखारी राजा अनि राजा चाहिँ भिखारी हुनुपर्दरहेछ आइपुग्यो तिमी थाकेनौ थाके, थाके भन्नु भएको छैन प्रवेश तपाईँलाई आफ्नो सामु पाउँदा मलाई रत्ती भर थाकेको अनुभव छैन तर तपाई मेरा आँखाबाट ओझेल भइदिँदा म मुटुभित्रैबाट गलिकी हुन्छु लिएर आउने कुराहरू त भोलि होला नि अह कहाँ भुल्ने र यहाँ मैले पाँच हजार रुपियाँ ल्याइदिएकी छु पुग्दैन भने भन्नुहोस् म अझै पाँच हजार रुपियाँ थपिदिन सक्छु परदेशमा सबै कुराको दुःख हुन्छ होसियार गरेर पैसा चलाउनुहोस् प्रभाको हातबाट पैसा थाप्दै प्रवेशले भन्छ धन्यवाद प्रभा बल्ल मेरो साहस आयो अब भोलि नै म सिक्किम जानेछु काम पाएको एक महिनापछि तिमीलाई पनि म उतै लिएर जानेछु प्रभा तिमी ढुक्कै बस फेरि दुवै एकपल्ट विदाईको न्यानो अंगालमा बाधिए एक अर्कामा मिलाएर मुर्चुङ्गा खोलाले सुहाँ सुहाँ गर्दै फेरि एकपल्ट आफ्नो गीत सुनाइदियो ठूलो आवाजमा चराचुरहरू चुवा चुवा चु चु गर्दै यो मिलनको साक्षी बन्न पाएकोमा खुबै रमाए फेरि अघि त्यो मायाले बाधि अगालो स्वत खुकुलो हुँदै गयो दुवैका आँखाहरूमा आँसु चिल्पी प्रभा अब हामी छुटौं समय पनि धेरै बितिसक्यो भोलि म जाँदैछु तिमीले आफ्नो ख्याल राख्नु सदैव खुशी रहने प्रयास गर मेरो सुर्ता नगर्नु सिक्किम पुग्ने बित्तिकै म तिमीलाई चिठी पठाउनेछु हुन्छ प्रवेश लो, राम्रै जानुस पुग्ने बित्तिकै मलाई रेजिस्टार गरेर चिठी पठाउनुहोला नत्र त चिठी पोस्ट अफिसबाटै हराउँदो रहेछ हुन्छ प्रभा म सबै चिठीहरू रेजिस्टर गरेर नै पठाउनेछु हामी एक भएको हेर्न नचाहनेहरू धेरै छन् यो सार्थी र निष्ठुरी संसारले अनेकौ जालझेल पनि गर्न सक्छ भोलि आउने दिनहरूले जीवनमा जस्तै मोडहरू लिएर आए तापनि कुनै हालतमा पनि मबाट तिमीलाई धोका हुने छैन मलाई तिमीले कहिले पनि गलत नसम्झिदिनु प्रभा तपाईँले मलाई धोका दिनुहुन्छ भन्ने कुरा म कुनै हालतमा पनि सोच्न सक्दिन प्रवेश म तपाईँमाथि यस्तो पाप चिताउनै सक्दिनँ तर चिठी चाहिँ पठाउँदै गर्नुहोस् है तपाईँबाट पाएको चिठी नै मेरो सारा हो प्रभा तिमी निश्चिन्त बस्छ यस्तो अवस्थामा तिमी शान्त र धेर भएर बस्नुपर्छ आफ्नो शरीरको ख्याल राख्नु हाम्रो मायाको निशानी पनि तिमीभित्रै हुर्किँदैछ हाम्रो मायाको निशानी पनि तिमीभित्रै हुर्किँदैछ तिम्रो शारीरिक र मानसिक स्वास्थ्यको प्रभाव यो गर्वसीय नानीमाथि पर्दछ शारीरिक र मानसिक रूपले तिमी जति स्वास्थ्य र सन्तुलित रहन सक्छौ त्यति नै राम्रो हुनेछ म तिम्रै हो प्रभा संसारको कुनै पनि शक्तिले मलाई तिमीबाट अलग गराउन सक्दैन तिमीलाई म यो वचन दिन्छु लौ अब तिमी पनि जाऊ दुवै फेरि एकपल्ट विधाईको अंगालोमा बाधिए दुवैले एक, दुवै एक अर्काको निधारमा विदायका चुम्बनहरू साटी राखे दुवैको शरीर र मनले त त्यो चपलेटी ढुंगा छोट मानेको थिएन तर विद्व समय यसो गर्ने अनुमति नै दिएन मुर्चुङ्गा खोलाको मिलन स्थल त्यो चपलेटी ढुंगा मात्र यी प्रेमी जोडीहरूको मिलनको साक्षी बनिरह खोलाको विपरीत दुबै भित्ताहरूका पगुडण्डीहरूमा दुवैका गरौँ पाइलाहरू दिक्क मान्दै अघि बढ़िरहे एक अर्कालाई छाती टासेर विदायमा पटक पटक दुवैका हातहरू हल्लिरहे हल्ली रहे फेरि एकै क्षणमा जंगलको घनत्व र साँझको बढ़दो दुले प्रवेश र पाभालाई अदृश्य पारिदियो दर्शक तथा श्रोतावृन्दहरू अब भने प्रभाको अवस्था के कस्तो हुनेछ र प्रवेशले के गर्नेछ त भन्ने विषयमा अर्को भिडियो मार्फत जानकारी दिने नै छु साहित्यकार रीता ठकुरीज्यूबाट लेखिएको यो उपन्यास तपाईंलाई के कस्तो लाग्दैछ प्रतिज्ञा यसै भिडियोको मुनि कमेन्ट गर्नुहोला